Education Consultancy Private Limited Lion Soup Narayangard Phone 056-571-091 571-091 571-091 टनै छ म ध्रुवराजारमा सिन्धुपाल्चोकको जोरेस्थित सुनकोशी नदीमा माथिबाट खसेको पहिरोमा परि आठ जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् बाह्र विषयसँग जोडिएको रामचे पाँचको जुरे भन्ने स्थानमा गएको पहिरोले राति करिब तीन बजे नदी हो थुने नदी थुनेर ताल थ्रनेर ता बनेस बांध में परग ती घर का, का डेढ़ दर्जन जना बेपत्ता बेपत्ताई पैर में परी घाइते भाच को उद्धार कर अस्पताल पुरैक प्रहरी निरीक्षक जाय सो रिमाले जानकारी दिनुभयो जा यसैबीच सरकारले सनकोशीमा भएको विपत्ति न्यूनीकरणका लागि सहयोग गर्न भारत र चीनलाई आग्रह गरेको छ केन्द्रीय सुरक्षा समितिको बैठकपछि गृहमन्त्री वामदेव गौतमले बाढ़ीको क्षति कम गर्न दुवै देशलाई प्राविधिक सहयोगका लागि आग्रह गरेको जानकारी दिनुभयो भारत र चीनले पनि जस्तो सुकै सहयोग गर्नका लागि तयार रहेको जवाफ दिएका छन् यस्तै सरकारले बाढ़ी प्रभाव पार्न नदी आसपासका दुई मिटर र कोशी नदी क्षेत्रसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ यस्तै सरकारले कोशी नदीले पार्न सक्ने प्रभाव कम गर्न त्यस क्षेत्रमा सात सय सुरक्षाकर्मी परिचालन गरेको जनाएको गरे छ सरकारले आज राती र आइतबार खतरा बढ़िन सक्ने अनुमान गरेको छ नेकपा एमालेका नेता माधव कुमार नेपालले युवा पुस्तामा उत्पन्न अविश्वास राजनैतिज्ञको लागि चुनौतीको विषय भएको बताउनु भएको छ आज काठमाण्डुमा भएको एक कार्यक्रममा नेता नेपालले भन्नुभयो नेताहरू आश्वासन दिन मात्र जान्दछन् काम गर्दैनन् र अधिकांशले गलत कुरालाई संरक्षण गर्दछन् भन्ने धारणा कलिला मस्तिष्कमा पर्नु दुर्भाग्यपूर्ण कुरा हो र यसले राम्रो संकेत गर्दैन उहाँले समाजमा जस्तै राजनीतिमा सबै एकै खाले मानिस नभएको कुरा उल्लेख गर्दै साँचो अर्थमा जनता समाजको सेवा गर्ने भावनाका साथ गरिएको राजनीतिलाई समर्थन तथा साथ दिनु दिनुपर्ने बताउनुभयो फरक प्रसंगमा नेपालले तोकेको समयभित्रै संविधान निर्माण गरी आर्थिक प्रगति र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढ़ाउन सकेमा राजनीतिप्रति जनविश्वास बढ़ने बताउनुभयो नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको हितमा भारतसँग विद्युत व्यापार सम्झौता गर्नुपर्ने बताउनु भएको छ प्रेस चौधारी नेपालसित उनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विष्टले अवसरलाई देशको समृद्धिसँगै जोड़नुपर्ने भन्दै नेपालको हितमा विद्युत व्यापार सम्झौता गर्नुपर्नेमा जोड़ दिनुभयो पूर्व ऊर्जा मन्त्री समेत रहनुभएका सचिव विष्टले लेबी कोटा र कर निर्धारण नगरी निर्वाध रूपमा पीटीए हुन जरूरी रहेको बताउनु भयो वहाँले भारतसँग विद्युत सम्झौता गर्न सकिए नेपाल को जलविद्युत विकासमा टेवापूी विश्वास व्यक्त गर्नुभयो विष्टले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुने बताउनुभयो चीनमा पाट पूर्जा उत्पादन गर्ने एक कारखानामा विस्फोट हुँदा कम्तीमा पैसठी जनाको मृत्यु भएको छ चीनको पूर्वी प्रान्त ज्याङसु प्रान्तको कनसान शहरमा कन्सान शहरमा बस्ती सो कारखानामा विस्फोट हुँदा एक सय भन्दा बढ़ी घाइते भएका सरकारी संचार माध्यमले जनाएको छ चार सय पचासजना कामदार रहेको सो कारखानामा विस्फोटका बेला दुई सय जना कार्यरत रहेका थिए र थाईल्याण्डको बैंकमा पर्सीदेखि शुरू हुने उनान्तीसौ थाई किंग विश्व आमन्त्रित सेपाक ताकुरू प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ जाँदैछ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीमा खेलाड़ीहरू अनिल गुरूङ अमन पौडे इलन गुरूङ र अनिल जरगामगर रहेका छन् टीम प्रशिक्षकमा रामबहादुर थापा छेत्री र व्यवस्थापकमा नेत्र प्रसाद रहेका छनृ र्डवेयर लगरे एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ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 हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापा छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने